रेडियो नाटक चौबाोमा म नयाँ हो सडचालिसौं भागमा नजिक नै गरेको दसैँको लागि वर्षा घर जाने भएपछि सारालाई नरामाइलो लाग्छ सा। उसले आफूलाई म्याथको फर्मुला नआउँदा अमल लगायत सबै साथीहरू हाँसेको भनेर चित्त दुखाउँछ त्यसै गरी पवित्रा र मिलनसँग दसैँको किनमेल गरेर वर्षा घर जान्छे आउनु सुनौ चो बाटोको अडचालिसौँ अङ्क समात केटा खुट्टा समात ए सिङ्गासम्म ए सिङ्गासम्म त हात छिन्दि एचुमा धेरै नची जम्मै चुहाइहाल्यो नि तिमीलाई देउटालाई खुवाउन नि पर्ने भुइमै एक ठोपो चुहाउँदा रिसाउने कहाँ पाउँछ ए वर्ष पुनायो पुनायो आइरोस् यहाँ रगत थापिरहेको छु आई गऱ्यो खै छ म थाप्छु हेलो आन्टी के का कहाँ पुलिस पुलिसले के गर्दैछेस यत्तिकै मुभी हेरेर आइज बस अनि मामा घर गएनस् त तटिका लाउन म म एक्लै होइस के मामा घर जानु क्रिस्मा दसैँमा आउँछु भने हेर्नुहोस् तैँले अँ पहिला त्यही भनेको थिएँ अब दुई तिन महिना त छ अनि एकैचोटि आउने रे भाइ कता गयो नि खै साथीहरूसित पिङ्क खेल्न गयो होला तेरो क्लास कस्तो चलिरहेछ ठिकै छ सा। एक्जाम भयो फर्स्ट टर्म छैन नि दसैँपछि गर्ने रे के मुभी हेरिस् ए, ए यो खैले तोरको फोटो हो तँ यस्तो गरेर बसिस भने मैलाई कस्तो हुन्छ वर्षा दिदी भन्नुहुन्छ मान्छे त हर प्रब्लमको दुईवटा अप्सन हुन्छ अरे एउटा रियालिटीलाई एक्सेप्ट गरेर अघि बढ्ने अर्को आफूले आफैलाई दुःखी बनाएर बस्ने भन्न जस्तो सजिलो के हुन्छ र अब आफूलाई नपरुन्जिल त हो नि साह्रा मैले पनि त तँलाई भन्थेँ नि भन्थिन दिदीको पनि त मम्मी हुनुहुन्न झन् सानै बेलामा बित्नु भएको ताजा हुँदा जुन गाउँ पनि धेरै दुख्छ नि अनि रहने, फोटो हेरिहेरी <laughs> बिर्सु भन्छु <मांचु>। झन् <जौनी> याद आउँछ <laughs> <laughs> एक्लै नबोस् न के मम्मीसित माथि बस कुरा गर दुवैजनालाई बोल्ने साथी त हुन्छ <laughs> मम्मीले सेतो लुगा लाग्नु त म हेर्नै सक्दिनँ रोयो भने मन हल्का हुन्छ अरे कि तर ठिक्क रोयो भने मात्रै <laughs> <laughs> मम्मी के गरिरहेको छ माथि मलाई मासु तताइदिन्छु भनिसकेको थियो अनि तले पनि बिहानदेखि केही खाएको छैनस् रे अनि तँलाई लिएर आ भन्नुभयो थाहा छ मम्मीले बारबेक्युनिदिइस्या छ हामीलाई बाबा नभए जस्तो फिल नहोस् भनेर आफूलाई चाहिँ कति गाह्रो भयो होला ड्याडी <laughs> बितेको यत्रो वर्ष भइसक्यो र त मेरो मम्मी अझ एक्लै रोइसिन्छ <laughs> <laughs> इन जाउँ तेरो क्रससँग चाहिँ चल चा। ते के चलिरहेछ त्यही अमन भन्ने केटा होइन ए त्यो त क्रस भएर नि क्रस्ड भइसक्यो कचार कुचुरो <laughs> कि बोल्दै बोल्दैन लज आएको होला नि त होइन यहाँ छोड्दै त्यस कुखुरागर कि लाटो हो जा बाँदर नि वर्षा दिदले नि त्यही भन्छ त्यो वर्षा दिदीसँग भेट मलाई एकचोटि अँ त्यही त दिदीले पनि त्यही भन्छ अझै घर नजाँदै भेटाऊ भन्छौँ हामी यसो घुम्न कतै कतै जाऊँ न दिदी आएपछि गएर मम्मीलाई टिका लगाउन कति भुकेको छिट्टै गएर पाँच बजी सक्यो रात पर्छ नि फेरि कति भुकेको भुक्न पनि ए बाबु माथि छतमा लगाएर बाँधिकुरलाई नभए यतै खाना खाने अरे आऊ नि त आमा छोरी मम्मी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 ए दसैँ कस्तो भयो ठिकै म जान्छु है सारा अस्तिको लागि सरी किन क्लासमा केटाहरू यत्तिकै हाँस्दिएर एकदमै इन्सेन्सेटिभ छन् तिमी चाहिँ हाँसेको थिएन र वाट तिमीलाई म हाँसेँ जस्तो लाग्यो पछि लाग्छ आइएम so सो सरी मिसअन्डरस्ट्यान्डिङ भएछ खासमा मलाई लुनाले त्यहाँ फेसबुकमा त्यो एउटा ट्रल देखाइदिएको थिएँ आइएम सो सरी Eh, hey, iso okay. ke? Ani, aru? Eh, hey, Aujir husband tika lagaune eklai aichau ta. What? Oh, sorry. Ke ke baneko timle? Ah, maile waha lai bheteko thie. So, I know it after mannu <laughs> pardaina. What? Kaslai? Like? Timro your husband? I I don't have a husband. Oh, fiance. Sorry, sorry. Malai ta be ni bhay jasto lageko thie. Are you kidding me? What? No. Eh, uh, can we talk? कसले भनेको मेरो पनि भएको छैन अस्ति नै तिमीलाई मैले सीता पाइला छाडिदिएको बेला पछाडिबाट बोलेर आउने मान्छे अरे तिमीसित उसले बिहे भइसक्यो अनि बोलिस भने राम्रो हुने छैन भनेर ए त्यही भएर मसित नबोलेको छोड न बिए पनि गर्न खोज्नु भएको थियो म मानिन अनि त्यो मान्छे त अँ एजेन्ट नै हो उमेर हुँदैमा बुद्धि हुँदो रहेनछ त त्यो त हो मलाई तिमीसँग बोलेको वा बाइकमा लिएर हिँडेको देखेँ राम्रो हुँदैन अरे अहिले कहाँ हुनुहुन्छ उहाँ किन नि फेरि मसित हिँडेको देखेँ भने के गर्छ कि भनेर होइन अमेरिका oh, <laughs> तिमीसित नबोलेको त्यो मात्र भएर ओहो साराको पछाडि दिनेश मामाले केसम्म गर्न भ्याएका रहेछन् के, रहे के आजको घटनाले सारा र अमनको सम्बन्धमा के फरक पार्ला अर्को भाग सुन्नुहोस् है तपाईँ पनि तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई भन्न होला हामीलाई प्रतिक्रिया पठाउने ठेगाना फेसबुकमा ड्रामा चौबा डट थिएटर वान एट जी मेल डट कम हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम आकृति लम्साल त्यसै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो होला र चौबाटोलाई माया गर्दै होला